धमिलो पानी में मछा मागेन भोली का सुंदर चित्र बिगाने जागे धमिलो पानी में मछा मर्ने जागे भोलि सुन्दर सुंदर चित्र बिगाने जागेन यह लोकतंत्र को विशेषता नस्त रहे लोकतंत्र को विशेषता नस्त रहे जितने निरीह हा छाने जागे यहां जीतने हाने जाग यो लोकतन्त्रको विशेषता नै यस्तै रहेछ क्यारे यहाँ जित्नेहरू नियातन हार्नेहरू जागेका छन् हो त यस्तै हो कि जस्तो पनि लाग्छ डा घनश्याम परिश्रमीका मुक्तहरू पढ्दाखेरि आफन्त हुन् जो तिनै बदनाम गर्दा रहेछन् आफन्त हुन जो तिनै बदनाम गर्दा रहेछन् विश्वास पात्रहरू नै छलछाम गर्दा रहेछन् कसलाई पो धार्मिक भनेर चिन्ने अनुहार हेरेर कसलाई पो र्मिकने अन्हार हेर मन मनमा मैलो जमे चारधाम कर मन में मैलो जमे नई चारधाम कर डर घनश्याम ने पारिश्रमिक मुक्त हुनी पत्रम पुष्पम उहाँको मुक्त कृतिबाट आजको विम्ब प्रतिविम्बको उठान गरेका छौं कार्यक्रम विम्ब प्रतिविम्ब सुन्न भनेर तमतयार रहनुभएका सम्पूर्ण मुक्त किला मनहरूमा प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौ कसैका मनका सपना रंगीन भएका छन् कसैका मनका सपना रंगीन भएका छन् कसैका इच्छा आकांक्षा विलिन भएका छन् सरकार निकास खोज्दै संकटमा फसेको छ सरकार भने निकास खोज्दै संकटमा फसेको छ वार्ता पटक पटक अर्थहीन भएका छन् वार्ता भने पटक पटक अर्थहीन भएका छन् यस्तै अर्थहीन समयको अर्थ आजको मुक्तकिलो बसाइमा खोज्नु छ डा घनश्याम परिश्रमी बसेर पत्रम पुष्पम आज बिम्ब प्रतिविम्बको हातमा छ हजुर निकै रहर लाग्दो मुक्तकिलो कृति लिएर आउनु भएको छ हजुर त्यसो त यहाँका मुक्तक दशकौं अगाडिदेखि नै कार्यक्रम बिम्ब प्रतिविम्बमा मुख मिठै मिठाउँदै बोलेको सम्झना अहिले पनि मलाई झलझली जाल छ यो पत्रम पुष्पम भित्र दुई सय एकाउन्नवटा मुक्तकहरू समाविष्ट गर्नुभएको छ हजुर लगभग पौने घण्टाको बसाइमा बीचबीचमा पुरा सदाबहा पनि हामी चुटुक्क चुटु हजुरको मुक्त सुन्दै कहिले कसैको इमान्दार छात्र भइयो कहिले कसैको इमान्दार छात्र भइयो कहिले कसैको विश्वासको पात्र भइयो यसरी बिते जीवनका केही दशक मित्र यसरी बिते जीवनका केही दशक मित्र अहिले कसैको बा कसैको बाजे मात्र भइयो अहिले कसैको बा कसैको बाजे मात्र भइयो सुन्दै जाऊ सुन्दै जाऊ नियम मिचेरा खेलहरू खेल्नु सजिलो हुन्छ नियम मिचेर खेलहरू खेल्नु सजिलो हुन्छ खुला सड़कमा ठेला धकेल्नु सजिलो हुन्छ जोखिम उठाएर काम गर्न सक्नु पो साहस हो जोखिम उठाएर काम गर्न सक्नु पो सास मरेका बाघको जुगा उखेल्नु सजिलो हुन्छ मरेका बाघको जुंगा उखेल्नु सजिलो हुन्छ नियम मिचेर खेलहरू खेल्नु सजिलो यहाँले लेख्न थाल्नु भएको तीसको दशकदेखि नै हो नि है मुक्तहरू तिसको दशकदेखि लेख्न थालेको अन्त्यमा खण्डकाव्य छत्तीस साल सालमै छाप्नु भएको छ नि बत्तीस सालमा लेखे दस क्लासमा पढ्दा लेखे र ब्याचलरमा पढ्दा छापे यो मौसम गजल संग्रह पचास सालमा छाप्नु घामको छारीमा गजल संग्रह त्रिपन्नमा त्रिपन्नमा जुन चुहि रात गजल संग्रह साठीमा हजुर राम्रा चाचा मिठा पापा बाल गजल पनि निकाल्नुहुटा एउटा यो राम्रा चाचा, मिठा पापा एकल हो कविता कानन भन्ने चाहिँ यो सिद्धान्त काव्य हो कविताको कविता कवितामा कविता कविताको सिद्धान्त हो हजुर जुनको चुम्बन गजल गजल संग्रह पत्रम पुष्पम त यो पछिल्लो कृति हाम्रो हातमा छ आफू लेख्न त लेख्नुहुन्छ हजुर अरलाई पनि सँगसँगै लिएर हिँडौँ अझ अगाडि बढाउँ भन्ने एउटा हुटुटी निकै पालेको देख्छु नि हो तपाईँले जे भन्नुभएको छ त्यो सत्य हो जस्तो लाग्छ गजल र मुक्तका लागि मैले मेची महाकाली मात्र होइन देशको सरदहरू नागेर पनि केही काम गरेको छु जस्तो लाग्छ सीमा काटेर परदेश पनि पुग्नु भयो पुगेको त्यति त्यति बाहिर धेरै टाढा धेरै टाढा जान सकिएको छैन कतार पुगेको छु यसपछि भारतको दार्जिलिङ सिक्किम आदि ठाउँहरू पुगेको छु अहिले धेरै अधिकांश युवाहरू परदेशिएका छन् हजुर कतारमा पनि साहित्यिक माहौल त निकै छ नि है अत्यन्त राम्रो अत्यन्त राम्रो अनुभव के अलिकति सुनौँ होइन त्यहाँ अब मलाई म त चौसठी साल गएको हो एक दशकैसम्म थालिसकेछ है त्यहाँ चिफ गेस्ट मती जयन्तीमा प्रमुख अतिथिको रूपमा हुनुहुन्छ मलाई त अन्तर्राष्ट्रिय साहित्य नेपाली साहित्य समाजले बोलाएको हो त्यहाँ गएँ त्यहाँ गजलको यस्तो माहौल देखेँ त्यस्तै ते मुक्तकहरू त्यस्तै ते लेखेको देखेँ साहित्यिक चेतना अनि नेपाली पत्र पत्रिकाहरू निस्किरहेका छन् साँच्चिकै मलाई कस्तो लाग्यो भन्दा त्यहाँ पुग्दा पनि अब एउटा अर्थोपार्जनका लागि जीविकोपार्जनको लागि एउटा व्यवसाय काम गर्नको लागि उनीहरू त्यहाँ पुगेका छन् तर नेपाली भाषा र साहित्यको लागि उनीहरू लागिरहेका छन् प्रतिबद्ध भएर लागिरहेका छन् त्यो प्रतिबद्धता देख्दा मलाई साँच्चीकै लोभ लाग्यो साँच्चीकै एक प्रकारको उनीहरूलाई प्रशंसा गर्न तारिफ गर्न नभयो हुन त उनीहरूसित एउटा लेखकीय मन थियो हजुर घर हुँदाखेरि पनि अभावका दिनहरूमा पनि आफ्ना रचनाहरू लेखेर सिरानीमा च्यापेर सुत्यो होला हुन्थ्यो साथीहरू हजुर हजुर परदेशमा गइसकेपछि माहौल त्यस्तै त्यस्तै भेटे होइन भेटे उनीहरू त्यही भेटे र अब उनीहरू लेख्न भनेर गएका त होइन होइनन् कमाउन गएका हुन् नि दुईटाको सेवा गर्न गएका हुन् छानो टालो भनेर गएका हुन् निश्चितै हो तर त्यो जुन उद्देश्यले गएका हुन् त्यो उद्देश्य भन्दा पनि माथि उठे भाषा र साहित्यको लागि आफ्नो देशको भाषा आफ्नो मातृभाषा अथवा आफ्नो राष्ट्रभाषाको लागि उनीहरूले आफूलाई समर्पित गरे त्यहाँ गएर पनि त्यो प्रशंसाको विषय हो यस्ता साहित्यिक माहौलहरूमा मैले मा पनि थप्ने गरेका छु हजुर प्रवासमा विदेशमा रोजगारीको सिलसिलामा पुग्ने नयाँ भाइ बहिनीहरूले हजुर दुःखका दिनहरूका बिचमा पनि लेखिराखेका छन् उनीहरूले कमाएको रेमिटेन्सले देश निर्वाह भइराखेको छ भनेर यसले गर्व त गरिराखेको होला तर यसमा लुकेको एउटा अदृश्य पाटो भनेको नेपाली साहित्यले पनि त केही प्राप्ति गरेको छ नि ठुलो प्राप्ति जस्तो लाग्यो मलाई केही होइन न्यून होइन पर्याप्त जस्तो लाग्यो होइन दास्पोरिक नेपाली साहित्य अहिले निकै माथि उठिसकेको छ त्यसैले तपाईँले तपाईँले प्रायः घरदेश र परदेश भन्ने भन्नुहुन्छ परदेशै कार्यक्रम बिम्ब प्रतिबिम्बबाट बोल्न सुरु गरियो जतिखेर यो सामाजिक सञ्जाल पनि आएको थियो हो त्यो त मलाई खुब मनपर्छ तपाईँको त्यो शब्दको त्यो परदेशमा बसेर उनीहरूले नेपाली साहित्यको श्रीवृद्धिका लागि नेपाली साहित्यको उत्थानका लागि उनीहरूले गरेको योगदानलाई हामीले कहिल्यै पनि घटाउन सक्दैनौँ मुक्त छोड़ बालुआ में गया गया गया। पानी हालने काम बालुआ में पानी हालने काम भूध खुवाई सर्प पालने काम बालुआ में पानी हालने काम भूध खुआई सर्प पालने काम भारे अन्धकार व्याप्त ठाउँहरू अध्ययारै छन् अन्धकार व्याप्त ठाउँहरू उज्यालोमा बत्ती बाल्ने काम भएको छ उज्यालोमा बत्ती बाल्ने काम भएको छ बालुवामा प्राणी हाल्ने काम भएको छ कसैले लुकी छुपी गोली बेचेका छन् <skrits> कसैले लुकी छिप्पी गोली बेचेका छन् कसैले खुल्लम खुल्ला बोली बेचेका छन् कसैले लुकी छिप्पी गोली बेचेका छन् कसैले खुल्लम बोली बेचेका छन् कोही खोज्दै हिँडेका छन् आदर्श मार्ग कोही खोज्दै हिँडेका छन् आदर्श मार्ग कसै कसैले आज राख्दै मुक्तको साथमा चुटुक्क चुटुक्क धुन पनि जोड्ने गरेका छौ हजुर यसो धुनलाई मिल्ने खालका मुक्त किला हर छन् भने सुनौ नृङ्गारिक आलादात्मक भनौँ तिमी सायद झरीमा कहलै रूझ तिमी झरीमा कहलै रूझे चर्को गर्मी पसीना ने निुक्क भिजे छैनौ सुख सहल को महल दिन रात बीती रहे सुख सहेल को महल दिन रात बीती रहे जिंदगी के हो भन्ने बुझे छैनौ तिंदगी हो भूझ तिमी शायद झरीमा कह रुझे ke kura yo sapana hud ke kura timro rup ko pani ke kura के कुरा यो सपना हो र के कुरा अम्बर गुरूङले आफैले सङ्गीत भरेर आफैले गला दिनुभएको छ ईश्वर वल्लभले लेख्नुभएका ले गीतीहरू चुटुक्क हामीले जोडेका हौ यहाँनिर मुक्तकको शैली शिल्पका बारेमा अब यसो हो उसो हो भनेर नाटीकुटी गर्न आवश्यक छ जस्तो लाग्दैन तैपनि दशकौंदेखि मुक्तकलाई पनि माया गर्दै आउनुभएको एउटा स्रष्टालाई भेट्दाखेरि नयाँ भाइ बहिनीहरूले आजकै मितिदेखि मुक्तक लेख्न थाल्नेहरूले पनि कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ घर देश परदेशमा यो मुक्तकको शैली शिल्पका बारेमा अलिकति केही बोलिदिनुहोस् न अब मुक्तक शब्द संस्कृत शब्द हो यो हामीले नेपाली शब्द पनि भन्छौ किनकि नेपाली शब्द पनि छ यसलाई तत्सम शब्दभित्र हामीले राख्दछौ र मुक्तक भन्ने शब्द संस्कृत साहित्य परम्परामा पनि प्रयोगमा आएको शब्द हो तर यो विधागत रूपमा प्रयोगमा आएको शब्द होइन शब्दगत रूपमा प्रयोगमा आएको हो विधागत रूपमा प्रयोगमा आएको होइन अब यसलाई अग्नि स्पष्ट रूपमा के भनेको छ भन्दाखेरिमा एउटा चमत्कार पूर्ण श्लोक जस्तै मुक्त क्लोकस चमत्कार क्षमा शतम भनेर एउटा चमत्कार पूर्ण एउटा श्लोक मुक्तक हो भनेर अग्नि पुराणकारले भनेका छन् है भनेपछि हामीले यसरी बुझौँ कि चमत्कार पूर्ण चतुष्पी अभिव्यक्ता भनेको नै चार पंक्ति हो चतुष्पदी नै हो त्यसैले अब हामीले जुन चाहिँ मुक्तक अहिले लेखिरहेका छौँ त्यो चतुष्पदी शैली विधानमा छ र त्यो चतुष्पति शैली विधान शब्द मुक्तक हो र एक श्लोक पनि हो एता संस्कृतसित पनि यसको निकटतम सम्बन्ध रहयो होइन हिसाबले र अग्निपुराणकारले भने अनुसार एक श्लोक छ चार पंक्तिमा छ अनि चमत्कारपूर्ण छ त्यो मिल्यो र अर्को कुरा अहिलेको जुन हाम्रो नेपाली मुक्तक हो नेपाली साहित्यले मुक्तकको रूपमा जसलाई विहित गरिसकेको छ स्वीकार गरिसकेको छ त्यो चाहिँ अरबी फारसी उर्दू जस्तो साहित्यिक इस्लामिक साहित्यिक जगतको रुबाई शैलीको एउटा अभिव्यक्ति हो किनकि पहिलो र दोस्रो पंक्तिमा अनुप्रास मिल्नु त्यही अनुप्रास चौथो पंक्तिमा आएर पनि मिल्नु र तेस्रो पंक्तिमा स्वच्छन्दास भङ्ग नै गर्नु स्वच्छन्द हुनुवास हुनु। तपाईँले भन्नुभएको त्यो नै वस्तु त अहिलेको मुक्तको संरचना विधान हो र त्यो पोखरा घोषणा पारित गरेको पनि प्रस्तावित गरेको र पारित गरेको पनि त्यही हो त्यसमा तपाईँ हामी नै थियौं आयोजकहरू तपाईँहरू हुनुहुन्थ्यो त्यो घोषणा पत्र तयार गर्ने उपसमितिमा म पनि थिएँ होइन त्यसैले पनि अबको मुक्तकको बारेमा त्यो चतुष्पदी हुनु पर्यो र अनुप्रासीय शैली पनि जुन पहिलो र दोस्रो चौथोमा अनुप्रास मिल्नु ते पर्यो तेस्रोमा भए भयो र चमत्कारपूर्ण हुनु पर्यो चोटिलो हुनु पर्यो र मैले के भन्दै आएको छु भन्दा त्यो आलादात्मक वा प्रहारात्मक यी दुई किसिमका कुराहरू त्यहाँ हुनुपर्छ कि त एकदम चोटिलो प्रहार गरी त एकदमै हृदय छुने खालको आलाद प्रेम प्रणय श्रृङ्गार आओस् यी दुईटा कुरा मुक्तकमा हुनै पर्छ त्यस किसिमले लेख्नुहोस् र अलिकति लयलाई आत्मसाथ गर्नुहोस् लयलाई मिलाउनु सकिएन भने त्यो अलिक रोचक हुन सक्दैन त्यसले लय पनि त्यहाँभित्र आवश्यक छ त्यही अनुरोध गर्न चाहन्छु मुक्तक सुन्दै जाऊ सड़कमा आगो बाल्ने काम भएको छ सड़कमा आगो बाल्ने काम भएको छ उल्टै मट्टी तेल हाल्ने काम भएको छ सड़कमा आगो बाल्ने काम भएको छ व्यस्त भत्ता पचाउ पचाउन क्षण सत्तासीनहरू व्यस्त भत्ता पचाउन क्षण सत्तासीनहरू विद्वेषको गोटी चालने काम भएको छ सड़कमा आगो बाल्ने काम भएको छ यो राजनीतिक चेतनाका मुक्तहरू बढी छन् यो दुई सय एकाउन्न मुक्तकभित्र अधिकांश मुक्तकहरू समाजको विकृति विसङ्गतिमाथि व्यङ्ग्य र राजनीतिक चेतनाले उत्कृत मुक्तकहरू बढी भेटे मैले पनि होला र रा राजनीतिक चेतना आ, ले मलाईोए पनि छोएको पनि छ होला होइन र मेरा मुक्तकहरू मैले अघि नै पनि भने मेरा मुक्तकहरू बढी भन्दा बढी प्रहारात्मक छन् त्यसैले पनि सामाजिक विकृति विसङ्गतिमाथि प्रहार र राजनीतिक विकृतिमाथि व्यङ्गे यतातिर मेरो बढी ध्यान केन्द्रित भयो अर्थात् मेरो मस्तिष्कले मलाई त्यो त्यस किसिमको मुक्त संरचना गर्नको लागि दबाव दिइरह्यो भनौँ न त्यो हो मैले दबा दिएको कुरा हो नक्कलीपनको रिमझिम मात्र छ हजुर नक्कलीपनको रिमझिम मात्र छ सहरमा सब थोक कृत्रिम मात्र छ हजुर संस्कार छैन आफन्त छैनन् संस्कार छैन आफन्त छैनन् वास्तवमा फोस्रो हिमछििम मात्र छ वास्तवमा फोस्रोमचिम मात्र छ हजुर हो त है सहरको मैले गरेँ जोडौँ न म एउटा मुक्त वाचन गर्दैछु त्यो अलिक पुरानो मुक्त हो र धेरैले मन पराएको तपाईँ आफैले मुक्त अस्ति हार बनेर गलामा झल्क्यौ तिमी <laughs> अस्ति हार बनेर गलामा झल्क्यौ तिमी हिजो तकमा बनेर छातीमा टल्के <laughs> तिमी अस्ति हार बनेर गलामा झल्क्यौ तिमी हिजो टकमा बनेर छातीमा टल्क्यौ तिमी खै के भएछ कुन्नी मैले त बुझ्नै सकिन आज आगो बनेर मुटुमा चल्क्यौ तिमी आज आगो बनेर मुटुमा चल्क्यौ तिमी स <muchas> iyo utase saki kei tsujū na nai re नसोधा कहाँ दुख्छ घाउ नारायण गोपालले साह्रै मिठो गराइ दिनु भएको छ हरिभक्त कटुवालले लेख्नुभएका गीती हराफोनी हरिभक्त कटुवाल पनि दामी मुक्तक लेख्नुहुन्थ्यो नि कुल्ची हडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थुप्रो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप्रो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसु को हो त्यो त झरी सुकेको एक थोपा आँसु को हो अहिले यहाँहरू रेडियो नेपालको मुक्त किलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्त पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्ट बक्स नम्बर छ रेडियो नेपाल काठमाडौँ र इमेल आइडी हो रेडियो प्रतिबिम्ब एट जीमेल डट मुक्त रेडियो तरंग मेंतिबिंब सुनी राख्स कार्यक्रम बिंब प्रतिबिंब को मुक्त किलो भसाई में हरिष्ठ मुक्तकार डनश्याम पारिश्रामी तपाई क्या गजबको मान्छे हुनुहुन्छ तपाईँ क्या गजबको मान्छे हुनुहुन्छ कसको हुनुहुन्न सबको मान्छे हुनुहुन्छ देखिनुहुन्छ दिनमा पाण्डवहरूसित देखिनुहुन्छ दिनमा पाण्डवहरूसित रातमा भने कौरवको मान्छे हुनुहुन्छ रातमा भने कौरवको मान्छे हुनुहुन्छ धेरै प्रेस् मन परायो मन छ प्रायः वचन गर्छु यो मुक्त दुनियाँ नै यस्तै छ भनेको लेख्ने हामीले भनेको समय लेख्ने नै लेख्ने नुक्तक सुन्दै चोरहरूको भिडमा सज्जन चोरै सरह हुन्छ चोरहरूको भिडमा सज्जन चोरै सरह हुन्छ मलमल पनि कात्रो भए को सरह हुन्छ चोरहरूको भिड़मा सज्जन चोरै सरह हुन्छ मलमल पनि कात्रो भए कोरै सरह हुन्छ मान्छे बस्न बनाएको महल नै किन नहोस् मान्छे बस्न बनाएको महल नै किन नहोस् भेडा बाख्रा थुने पछि खोरै सरह हुन्छ भेडा बाख्रा थुने पछि सरह हुन्छ चोरहरूको भिड़मा मान्छे चोरै सर हुन्छ हो त यस्तै छ दुनियाँ सुन्दै जाऊ सुन्दै नदी कहाँ बक्सर मुहान नभएको नदी कहा मुहान न भोपो जवान न नदी कहा मुहान न भो वृद्ध को जवान न भो जग बिना को जग बिना को दिन कसरी हुए बिहान न भ अर्को मुक्त सुनौ सुनौ मार्क्सवाद जान्नुहुन्न उहाँ वामपन्थी हुनुहुन्छ ए uhuh, मार्क्सवाद जान्नुहुन्न उहाँ वामपन्थी हुनुहुन्छ भौतिकवाद मान्नुहुन्न उहाँ वामपन्थी हुनुहुन्छ मार्क्सवाद जान्नुहुन्न उहाँ वामपन्थी हुनुहुन्छ okay. भौतिकवाद मान्नुहुन्न उहाँ वामपन्थी हुनुहुन्छ निकट छन् उहाँकै शोषक सामन्तहरू निकट कही शोषक सामन्तहरू कसैलाई वर्ग दुश्मन ठान्नुहुन्न उहाँ वामपन्थी हुनुहुन्छ माक्स बाद जान्नुहुन्न उहाँन्थी हुनुहुन्छ प्रेम एकान्त होइन मेलाबाट सिक्नुपर्छ प्रेम एकान्तबाट होइन मेलाबाट सिक्नु पर्छ व्यापार सतरबाट होइन ठेलाबाट सिक्नु प्रेम एकान्तबाट होइन मेलाबाट सिक्नु व्यापार सतरबाट होइन ठेलाबाट सिक्नु जमाना धेरै बदलिएको छ बुझ्नुहोस् महाशय जमाना धेरै बदलिएको छ बुझ्नुहोस् महाशय ज्ञान गुरूबाट होइन चेलाबाट सिक्नु ज्ञान गुरूबाट होइन चेलाबाट सिक्नु निकै व्यङ्ग्यात्मक छ नि यो सञ्जालमा पनि अलिकति घुमाउरो पाराले केही केही कुराहरू उल्लेख गरे जस्तो लाग्छ यो गुरु गुण चेलाचिनी जमाना त छैन निनको बलको चुरी फुरी छ धनको बलको चुरी फुरी छ यही त तिम्रो बहादुरी छ शरीफ लाग्छौ अनुहार हेर्दा शरीफ लाग्छौ अनुहार हेर्दा त मुखमा राम बगलीमा छोरी छ मुखमा राम आलादात्मक हो सुनौ सुनौ माया मुहको जन्जालमा फेमले माया मुहको जन्जालमा फसाउ काबुमा राख्दैन उडाउँछ प्रेमले ए yeah. माया फसाउँछ प्रेमले मनलाई काबुमा राख्दैन उडाउँछ प्रेमले प्रेम त प्रेम प्रेम नदी, प्रेम नदी हो गहिरो गतिशील प्रवाहको हो त प्रेम त नदी हो गहिरो गतिशील प्रवाहको जाने जोगाउँछ नजाने डुबाउँछ प्रेमले जाने जोगाउँछ नजाने डुबाउँछ प्रेमले माया मुहको जन्जालमा फसाउँछ कागज को रंगी संगी फूल जस्तो तिम्रो बान को भेल भंडा पानी सस्त अब देखी मारी बेटी तिम्रो पी लगने भगवान संग फिर तिमी माखी छिमी मागी छ तिम्रो माया कागजको रंगी चंगी फुल जस्तो ध्रुवकेशीले <laughs> गाउनु भएको छ किरण खरेल हो शिव शङ्करले संगीत भर्नुभएको हो माया मोहको जन्जालमा फसाउँछ प्रेमले मनलाई काबुमा राख्दैन उडाउँछ प्रेमले प्रेम त नदी गहिरो गतिशील प्रवाहको जाने जोगाउँछ नजाने डुबाउँछ प्रेमले जाने जोगाउँछ नजाने डुबाउँछ प्रेमले तिम्रो बेटी चैत धुलो भन्दा पानी सस्तो कि शर्मा एम्रो आज भग्ने छैन या पत्थरको झुक्याउने रूप जस्तो एउटै गीतलाई तारा देवीले यसरी पनि गाउनु भएको छुक्तको न्युमा दुइटा सुम दुर्गाए मैले गोरु ब्याहु छ यो देशमा गाई साँडे हुन्छ गोरु ब्याउ छ यो देशमा हावा सुत्छामी ल्याउँछ यो देशमा गाई साँडे हुन्छ गोरु ब्याहु छ यो देशमा हावा सुत्छ घामले हुरी ल्याउँछ यो देशमा भ्रष्टाचार र इमान्दार दुवै लडाई गर्छन् भ्रष्टाचार र इमान्दार दुवै लडाई गर्छन् भ्रष्टाचारले जित्छ इनाम पाउँछ यो देशमा भ्रष्टाचारले जित्छ इनाम पाउँछ यो देशमा सुन्दैछ सुन्दैछ बागमतीमा शुद्ध जल खोज्दैछौ हामी बागमतीमा शुद्ध जल खोज्दैछौ हामी कायरभित्र आत्मबल खोज्दैछौ हामी बगाएर बगरमा पानी पसिनाको लगानीको प्रतिफल खोज्दैछौ हामी बगाएर बगरमा पानी पसिनाको लगानीको प्रतिफल खोज्दैछौ हामी दुई मुक्तकमा जहाँ पल्टाएर मुक्तक बोले पनि भइहाल्छ आँखा चिम्लेर बोल्नुहुन्छ आखा चिम्लेर पल्टाउँदा बाङ्गा आन्दोलन का कुरा धेरै भए नाङ्गा हरित वन का कुरा धेरै भए बाङ्गा आन्दोलन कुरा धेरै भए नाङ्गा हरित वन का कुरा धेरै भए धेरै भए कुरा यस्तै यस्तै मात्र खाली स्वातिपन का कुरा धेरै भए खाली स्वातिपन काए अर्को पनि सुन काममा सधैँ भोलि भन्छन् छेपाराहरू काममा सधैं भोलि भन्छन् छेपाराहरू मौका पर्दा रंग बदल्छन् छेपाराहरू सोझा देखिन्छन् तर भर नपर् होला टोक्न सक्छन् विशालु हुन्छन् छेपाराहरू टोक्न सक्छन् विशालु हुन्छन् छेपाराहरू डाक्टर साहब यो अलि आक्रोश बढी छ आक्रोशै भन्नुपर्छ आक्रोशै हो असन्तुष्टि हो असन्तुष्टि आक्रोशका रूपमा व्यक्त भएको छ त्यही हो भन्नु पर्यो सुंद घूसले आलिशान महल लाई वैध मलिशान महल लाई वैध मोरी डकैती होमीशन लाइ वैध म उहाँ घुसले बनेको आलिसान भवनलाई वैध मान्नुहुन्छ चोरी डकैती होइन भन्नुहुन्छ कमिसनलाई वैध मान्नुहुन्छ जसरी होस् पैसा आओस् उहाँको मूल मान्यता हो उहाँ सज्जन हुनुहुन्छ कालो धनलाई वैध मान्नुहुन्छ उहाँ सज्जन हुनुहुन्छ कालो धनलाई वैध मान्नुहुन्छ भन्न पर्ने कुरा घुमाएर यसरी दिनुहुन्छ नि यहाँ फेदमा टुप्पो छ टुप्पोमा फेद छ यहाँ फेदमा टुप्पो छ टुप्पोमा फेद छ नीतिमा समानता छ व्यवहारमा भेद छ देखिन्छन् विपरीत हरेक काम कुराहरू नमिल्नेमा सम्बन्ध छ मिल्नेमा विच्छेद छ नमिल्नेमा सम्बन्ध छ मिल्नेमा विच्छेद छ यहाँ फेदमा टुप्पो छ टुप्पोमा फेद छ अर्को एउटा सुनाउ अलिकति अलिकति आलादात्मक छ सुनौ काँधमा काँध छ कदममा कदम छ काँधमा काँध छ कदममा कदम छ नठान परिस्थिति अझै पनि विषम छ चिन्ताको <UI> आगो निभा मनको प्रिय चिन्ताको आगो निभा मनको प्रिय तिमीसँग घाउ छ मसँग मलहम छ तिमीसँग घाउ छ मसँग मलम छ एउटा अलिकति यस्तै खालको छ फेरि श्री सुनाउले नरम बन्छेउ कहिले कठोर बन्छेउ कहिले नरम बन्छेऊ कले लजे कहिले बेसरम बन्छेउ तिमी पानी हौ कि आगो मैले छुट्याउनै सकिन तिमी पानी हौ कि आगो मैले छुट्याउनै सकिन कहिले ठन्डा बन्छेउ कहिले गरम बन्छेउ कहिले ठन्डा बन्छ्यौ कहिले गरम बन्छ्यौ तिम्रो ये जीवन धरत्यो प्यास्यास समझुए कराती सपना बनी उदाय साँझ साँचै विपना पनि समय तातै छ बक्ष मेरो कहिल्यै सेलाउँदै न दुई प्राणमा बजेको यो धुन बिलाउँदै न यो धुन बिलाउँदै इली बसन्त झरला डढ़ेर र बितला साउन बगेर जाला शरद को जून निभला हेमन्त पगली जाला सुकी शिशि हरौला प्यास मेरो, कैले कैले तिम्रो तिम्रोधार प्याला पीएर रीति जनार्दन समय को उत्पाते रुचाइक गीत खोजी खोजी हमें चुट्टुक्का मिशाया कालीस को नाम सुन्न भाई साहित्यकार कलिदास को नाम सुन्द साहित्यकार सिद्धांत बुझ्भन वहां साहित्यकार कालीस को नाम सुन्हा साहित्यकार सिंत बुझ् वहां साहित्यकार सा, मंच पाए सुना ठूल स्वर लेको पढ़् भैन वहां साहित्यकार यस्तोहरू अहिलेको यो सञ्जाल पुस्तालाई त बडो घुमाउरो पाराले दिनुभयो नि बुझ्नेले यसरी पनि त बुझ्न सक्छौँ सक्छौँ बुझ्न जसरी बुझ्दा पनि हुन्छ त्यो त मैले अनुभूति गरेको कुरा मैले अनुभव गरेको कुरा पनि होइन अनुभूति मात्र होइन अनुभव पनि गरेको कुराहरूलाई लेखिरहेको छु हजुर सुनौ हरियालीको नारा दिँदै जंगल फाँट्दैछौ हामी हरियालीको नारा दिँदै जंगल फाँट्दैछौ हामी मेल मिलापको लक्ष्य लिँदै एकता भाँड्दैछौ हामी हावा तालमा समृद्धिका कुरा भने खुब गर्छ गर्छौ हावा तालमा समृद्धिका कुरा भने खूब गर्छौ गरीबलाई उठ भन्दै गरीबी बाँड्दैछौ हामी गरीबलाई उठ भन्दै गरीबी बाँड्दैछौ हामी डाक्टर साहबु एकाउन्नवटा मुक्तमा सबै पढ्न भ्याइदेन आजको अवसायमा हजुर पनि <tweak> <tweak> किछु तिम्रै तिम्रै नाम पुरानो सिक्ने गर्छु। सुम गीत सङ्गीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तिलो तरङ्ग कार्यक्रम प्रतिबिम्बिम्ब रेडियो नेपालबाट प्रसारित कार्यक्रम बिम्ब प्रतिविम्बले डेढ दशकको यात्रा तय गरिसकेको छ यो अन्तरालमा धेरै मुक्तकीला मनहरूले आकार पनि लिइसकेका छन् रेडिय सुनेको भरमा आकार दिनु भनेको पनि ठुलै कुरो जस्तो लाग्छ र यहाँ पनि अब मुक्तकै श्रीवृद्धिका लागि भनेर मेची महाकाली घर परदेश जतासुकै डुल्नु भएको छ यो मुक्तकको सम्भावना भविष्य चाहिँ कस्तो देख्नुहुन्छ अब अहिले नेपाली साहित्यिक धरातलमा मुक्तको खेती अत्यन्त सुन्दर ढंगले भइरहेको छ यसको उत्पादन अत्यन्त राम्रो छ भन्नुपर्छ होइन अब यही गतिले अगाडि बढ्यो भने मुक्तकको जुन लोकप्रियता हो त्यो धेरै माथि उठ्छ र नेपाली साहित्यमा नेपाली काव्यिक धरातलमा मुक्तकको आफ्नो विशिष्ट पहिचान बन्न सक्छ भन्ने मलाई लागिरहेको छ तर के भन्दा सस्ताहरूको त्यो निरन्तरता त चाहिन्छ भोलि गएर सस्ताहरूले जस्तै कुनै वर्ष खेती गडबड हुन्छ नि त्यस्तै ते सस्ताहरू राम्रा सस्ताहरू उत्पादन भएनन् भोलिको दिनमा भने त फेरि यसको भविष्य पनि सुन्दर देखिँदैन दे होइन प्रकृतिसित जोडेर हेर्दाखेरि आउँछ त्यसैले भने मैले भन्न खोजेको यो सधैँ सधैँ यो वृष्टि भइरहोस् होइन त्यो मुक्तकको आकाशबाट पनि वृष्टि भइरहोस् यसको सुन्दर भविष्य छ राम्रो छ र रा अहिलेको नयाँ पुस्ता राम्रो मुक्तकारहरू बनेर आइरहेका छन् हामीले मञ्चहरूमा उनीहरूका मुक्त सुन्दा हामी एकदमै हामी पछाडि छौँ जस्तो लाग्छ मलाई होइन मलाई इर्षा लाग्छ बाब बाबा यिनीहरूले जस्तो मुक्त लेख्न सक्नु पाए कस्तो हुन्थ्यो भनेछ त्यसले निरन्तरता पाओस् उमेर मात्रै ठुलो कुरो त होइन रहेछ सबभन्दा ठुलो कुरो भनेको प्रतिभा हो त हो त जसको सशक्त प्रतिभा हो त्यसैले त्यसको मूल्याङ्कन गर्नुपर्छ म त्यो भन्छु म म आफू उमेर ठुलो भयो भन्दैमा र मेरो मुक्तमा कसैले बा बाई भने भन्दैमा म नै ठुलो मुक्त हुँ भन्ने पक्षमा छैन म अझै पनि यसको विद्यार्थी हुँ भन्छु मैले होइन र उनीहरूसित नयाँ पुस्तासित प्रतिस्पर्धा गर्न परिरहेको छ अहिले मैले साँच्चै के भने मुक्त लेखिरहन्छु तर उनीहरूसित जरहर लेख्छु उनीहरू उमेरले त म त गुरु हो नि अनि चेला भन्दा पनि तल बर्बाद हुन्छ अन्त डराएर लेख्छु के सचेत भएर लेख्छु होसियार भएर लेख्छु हजुर अब दुई चारवटा चोर चौकीदार हुने जमाना चोर चौकीदार हुने जमाना साधु बेरोजगार हुने जमाना होयो, चोर चौकीदार हुने जमाना हो साधु बेरोजगार हुने जमाना होयो. अन्याय अत्याचारको स्वागत छ सत्कार छ न्यायमाथि प्रहार हुने जमाना हो न्यायमाथि प्रहार हुने जमाना हो यस्तै छ त जमाना अर्को अलिकति श्रृङ्गारिक रहर गरेर लाइने चीज होइन माया बुट्टा भरेर देखाइने चीज होइन माया रहर गरेर लाइने चिज होइन माया बुट्टा भरेर देखाइने चिज होइन माया माया त अन्तस्करणको भाव हो समर्पणको पैसा तिरेर पाइने चीज होइन माया पैसा तिरेर पाइने चिज होइन माया साह्रै सुन्दर मिठा मिठा कुरा गर्छन् मुलुक खाने मनुहरू मिठा मिठा कुरा गर्छन् मुलुक खाने मनुहरू माथि चढ्छन् तल झर्छन् मुलुक खाने मनुहरू ुद बन्दुकमा छर्दै काडकमा पारी तर्छन् वारी सर्छन् मुलुक खाने मनहरू पारी तर्छन् वारिसर्छन् मुलुक खाने मनहरू मा चोट खाइसके पछि चोट खाइसके पछि चेतछौ हामी धोका पाइसके पछि हामी चोट खाइसके पछि चेतछौ हामी धोका पाइसके पछि हामी हावा अलि चर्को चल्दा ध्यान दिनौ आधी आइसके पछि चेतछौ हामी आधी आइसके पछि चेतछौ हामी <morjo> <morjo> फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ फूल <morjo> फुल्नु <morjo> र तिमी मुस्कुराउनु उस्तै लाग्छ चरी चिरूनु र तिमीले गाउनु उस्तै लाग्छ प्रकृतिको सौन्दर्य तिम्रो आकर्षण हो सायद तिमी झुल्किनु जु र जुन उदाउनु उस्तै लाग्छ तिमी झुल्किनु र जुन हुनु डब अब कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ विदा माग्ने बेलामा एउटा स्वदेशी भावना चुटुक्क मिसाउला अहिले घर देश परदेश यहाँहरूको पनि आफ्ना आफन्तहरू हुनुहुन्छ रेडियो नेपालका तमाम मुक्त किला हुनुहुन्छ हजुर उहाँहरूलाई केही काम लाग्ने कुरो बोलेर विदा मागौ अब भाषा साहित्य साहित्य आफैमा एउटा कला हो तर साहित्यलाई धेरैले अनुत्पादक थान्छन् यो अनुत्पादक होइन जस्तै मानौ समाजको विकृति विसङ्गति राजनीतिभित्रका विसङ्गति भि, विकृति समयको कतिपय नराम्रा पक्षहरूलाई साहित्यबाट चित्रण गरिएको हुन्छ र यो साहित्यकै माध्यमबाट श्रोताहरूले यसका उपभोक्ताहरूले आफूलाई परिमार्जन गर्न सक्छन् होइन ठूला ठुला द्वन्दहरूमा युद्धहरूमा क्रान्तिहरूमा साहित्यकारहरूको ठूलो भूमिका रहेको छ त्यसैले पनि साहित्यलाई सकारात्मक ढंगले लिनुपर्ने हुन्छ म त्यो आग्रह गर्न चाहन्छु साहित्यलाई माया गर्नुहोस् होइन बढीभन्दा बढी साहित्यलाई माया गर्नुहोस् साहित्यबाट सन्देश लिनुहोस् साहित्यबाट ज्ञान लिनुहोस् साहित्यबाट विचार लिनुहोस् साहित्यबाट दर्शन लिनुहोस् धेरै कुरा साहित्यभित्र पाइन्छ त्यसैले हामी दर्शन खोज्दै एउटा पक्षमा जान्छौँ साहित्यभित्रै दर्शन छ ज्ञान खोज्दै अर्को कुनै एउटा ठाउँमा जान्छौँ त्यो ज्ञान साहित्यभित्रै छ विचार साहित्यभित्रै छ र त्यस्तै किसिमले चाहिँ माया मोह प्रेम यी सारा कुराहरू साहित्यभित्रै छन् त्यसैले साहित्यलाई माया गर्यौं भने साहित्यको संसारमा डुब्न सिक्यौं भने हामीले धेरै कुरा साहित्यभित्र पाउँछौ त्यतातिर यसका उपभोक्ताहरूको ध्यान जाओस् होइन म त्यो अनुरोध गर्न चाहन्छु आग्रह गर्न चाहन्छु एकतिस नम्बरको मुक्त बोलौं अनि विधा मागौं है हस् हस् हस् स्वदेशी भावना पर्यो यहाँनिर यो मैले वास्तवमा भन्यो भने पोखराको भूमिलाई देखेपछि पोखरा देखेर लेखेको मुक्तक हो उत्तर तिर सुन्दर हिमाल छ अग्लो पर्खाल उत्तर सुन्दर हिमाल छ अग्लो पर्खाल दक्षिण तेह्र उर्वर धरा तराई छ विशाल सुरम्य भूमि पहाड झरना तालबन पाखाले सुरम्य भूमि पहाड झरना तालबन पाखाले साँच्चीकी राम्रो भूस्वर्ग हाम्रो यो देश नेपाल साँच्चीकी राम्रो भूस्वर्ग हाम्रो यो देश नेपाल नेपाल जननी सदावार धुन चाहिँ हामीले चुटुक्क मिसाएका छौं बिदा माग्ने बेलामा एकदम राम्रो धेरै कलाकारहरूले आवाज दिनुभएको छ आजको बिम्ब प्रतिविम्बको मुक्तकिलो भसाईमा रहनुभयो वरिष्ठ मुक्तकार डाक्टर घनश्याम परिश्रमी उहाँको मुक्तकिलो यात्रा निरन्तर अगाडि बढ़ोस् कतै पनि ठेस् नलागोस् प्राविधिक साथी राधिका ओझालाई धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओजेलिन्छु हवस्त यहाँहरूको मिठो निद्रा सपनीको कामना सहित नमस्कार शुभरात्री सागित चलना अमर गण कृत सेना हाम्रण कृत सेवा जनक जानकी दू विदूषित भ्रद दर्शना नेपाल जन नेपाल भेद्व veeru matram bande veeru matram